धारा 27 काम र रोजगार एक पक्ष राष्ट्रहरूको अपाङ्गता भएका व्यक्तिहरूको अन्य व्यक्तिसह समान आधारमा काम गर्न पाउने अधिकारलाई स्वीकार गर्छन् त्यस्तो अधिकारमा श्रम बजारमा अपाङ्गता भएका व्यक्तिहरूले स्वतन्त्रतापूर्वक छनौट र स्वीकार गरेको काम गरी जीवन निर्वाह गर्न पाउने अवसर तथा खुला समावेशी तथा पहुँचयोग्य वातावरणमा काम गर्ने अधिकार समेत समावेश छ पक्ष राष्ट्रहरूले अन्य कुराका अतिरिक्त देहायका कार्यहरू गर्नका लागि कानुन निर्माण लगायत उपयुक्त उपायहरू अवलम्बन गरी रोजगारीको क्रममा अपाङ्गता व्यक्तिहरू लगायत अपाङ्गता भएका अन्य व्यक्तिहरूको कामको अधिकार उपभोगको संरक्षण र प्रवर्धन गर्नेछन् भर्ना छनौट र नियुक्तिका शर्तहरू सेवाको निरन्तरता वृत्ति विकास र सुरक्षित एवं स्वस्थकर कार्य अवस्था लगायत सबै प्रकारका रोजगारीहरूसँग सम्बन्धित अपाङ्गताको आधारमा हुने भेदभावलाई निषेध गर्ने अन्य व्यक्तिहरूसह अपाङ्गता भएका व्यक्तिहरूको समान अवसर तथा समान कामका लागि समान ज्याला सुरक्षित र स्वस्थकर कार्यवस्था दुराचारबाट संरक्षण समेत तथा गुनासोको सुनवाई लगायतका काम गर्नका लागि चाहिने न्यायपूर्ण र अनुकूल वातावरण पाउने अधिकारको संरक्षण गर्ने अन्य व्यक्तिहरू सरह समान आधारमा अपाङ्गता भएका व्यक्तिहरूले पनि निजहरूको श्रम तथा ट्रेड युनियन सम्बन्धी अधिकार प्रयोग गर्न पाएको सुनिश्चित गर्ने साधारण प्राविधिक एवं पेसागत निर्देशन कार्यक्रम पदस्थापन सेवा एवं पेसागत तथा निरन्तर तालिमको प्रभावकारी रूपमा पहुँच प्राप्त गर्न अपाङ्गता भएका व्यक्तिहरूलाई सक्षम बनाउने अपाङ्गता भएका व्यक्तिहरूलाई काम खोज्ने काम पाउने काममा बहाल रहने र काममा फर्कने एवं श्रम बजारमा रोजगारी र वृत्ति विकासका अवसरहरूको प्रवर्धन गर्ने अपाङ्गता भएका व्यक्तिहरूको लागि स्वरोजगार उद्यमशीलता सहकारीताको विकास र आफै व्यवसाय सुरु गर्ने अवसरको प्रवर्धन गर्ने सार्वजनिक क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारी प्रदान गर्ने सकारात्मक कार्ययोजना प्रोत्साहन तथा अन्य उपायहरू समाविष्ट उपयुक्त नीति र उपायहरूको माध्यमद्वारा निजी क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीलाई प्रवर्धन गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यस्थलमा मनासिब अनुकूलता उपलब्ध गराइएको सुनिश्चित गर्ने अपाङ्गता भएका व्यक्तिहरूले खुला श्रम बजारमा कार्यअनुभव प्राप्त गर्ने कुरालाई प्रवर्धन गर्ने अपाङ्गता भएका व्यक्तिहरूको लागि व्यावसायिक तथा पेशागत पुनस्थापना रोजगारीको निरन्तरता तथा काममा फर्कने कार्यक्रमहरूको प्रवर्धन गर्ने दुई पक्ष राष्ट्रहरूले अपाङ्गता भएका व्यक्तिहरू दास वा बाधा नबनाइएको तथा उनीहरूले अन्य व्यक्तिहरूसह समान आधारमा बलपूर्वक वा अनिवार्य श्रमबाट संरक्षण सुनिश्चित गर्नेछन्